चौबाट साथीहरू शैली साथ थिएटर र रेडियो सगरमाथाको संयुक्त प्रस्तुति रेडियो नाटक चौबाटोमा यहाँलाई स्वागत छ म नारायणी खड्का आज पनि नयाँ भाग लिएर आइसकेको छु आज चौबाटोको बैसठ्यौँ भाग हो बैसठ भाग सुरु गर्नु अघि अघिल्लो भागमा के भएको थियो आउनुहोस् एकचोटि फर्केर हेरौँ गएको भागमा तरकारी किन्नु छ भने ढाँटेर युवराज अङ्कलसँग आफ्नै आमा बाहिर गएको थाहा पाएपछि अभाइले आमासँग झगडा गर्यो रिसको जोकमा आफ्नै आमालाई गालीसमेत गर्यो यो थाहा पाएको मिलनले अभाइलाई उसकी आमाको रोगको बारेमा बताउँछ र सम्झाउँछ पनि अब के हुन्छ थाहा पाउन आउन सुनौँ बैसठी हो ए त्यो यार मसी त छैन यार अहिले त अनि बाँकी पैसा चाहिँ तेरो बाबुलाई तिर्छ अस्ति जे गरेर भयो भने ल्याउँछु भने होइन अनि त्यो त यार दिदीसँग ढाँटेर ल्यायो अनि फेरि चोर जानु त म चोरेर लिएँ कि फोलेर लिएँ मलाई के मला मतलब मेरो पैसा त चाहियो नि हिँड्ने बेलामा चाहिँ तँलाई केटीलाई बाइकमा राखेर हिँड्नु पर्ने अहिले अझै पैसा छैन भन्छ यार अनि मेरो हातको कुरा पनि थिएन नि यार लडाम भनेर लडाएको हो र मैले लडाम भनेर लडा कि अझ जे गरेर लडा मेरो बाइक त जस्ताको जस्तै चाहियो हेर पाँच हजार दिएर तर्किनु खोज्छस् नभए जा तिगेटीसँग मारेर लिएन भयो छोडिदिए नि त यार दुई चार दिन टाइम दिएन कति टाइम दिनु यार कि म चाहिँ बाइक चढेर हिँड्नु नपाउनु म चाहिँ बाइक चढेर हिँड्नु परेन बाहुले सोध्यो भने कि भन्ने यार सोधै आोधै छ कहाँबाट ल्याओस् त नि टाइम दिएन त दिन्छु भनिरहेछ हिँड्दा सालै पर्सि शनिबार दस हजार टक्राइनस् नि तिनीहरू अर्को घुँडा पनि फुस्काइदिन्छु बुझिस् थियो नि पाँच हजार अब त साह्रो भयो नि त साले म आफैले बनाएर हिँड्नु परेन भाइ हो त्यसको ब्याज हो क्या अनि तँ चाहिँ दिनदिनै पैसा थप्दै जाने अनि म चाहिँ के हेरेर बस्छु भने सोचे होस् ल के गर्छस् सोचेँ ल ल के गर्छस् भन्नु त ल सोचेँ ल के गर्छस् भन्नु ल नछु है छुने काम चाहिँ नगरेँ अरे ए ल छुएँ ल छु ल के गर्छस् ल छु ल के गर्छस् साह्रै तैमा तपाईँ हान्ने ओने ओ नुकुट भनेको ओइ ओहिले पुलिस आउँदैछ ओइ ओइ ओ छोट भनेको ओई छोट ओइ सुनि त म त गएँ या म त गएँ मारामार गरेको भेटाउन न त्यो घर जाँदा बैसिस क्या हुन्छ बुझिस् अनि घुमाउलास केटीले बाइकमा राखेर रा। ऊ यो झ्याम्टे त पनि बुझिहोस् बडा बाउको साथीको ज्वाइँको मिनको धाक दिने होइन मलाई बुझिस् नि अब सर थ्याङ्क यू सर ठिक छ ठिक छ मान्छे हेर्दा त सोझो जस्तो छ हँस्ला नि कुन दिन साथीसँगमा ध्यान दिनुहोस् तपाईँ यसको बुझ्नुभयो बहिनी हुन्छ सर थ्याङ्क यू दिदी सरी तँलाई भन्छु भनेको थिएँ अनि फेरि गाली गर्छ भने डर लाग्यो दिदी प्लिज क्या आइएम सु सरी so घर हिँड घर गौर गएर कुरा गरौँला बोल्ने होस् कि जाम म <clears throat> <coughs> त्यो अस्ति नै मेरो घुँडामा चोट लागेको थियो नि त्यो मेरो बाइक एक्सिडेन्ट भएको थियो क्या अनि मैले चाहिँ तँलाई लडाएँ भनेर ढाँटेको तँलाई त्यतिखेर भन्न डर लाग्यो अनि पछि भन्न लाथेँ अनि कसरी भन्ने भनेर कुरा निकाल्ने अप्ठ्यारो लाग्यो अरू बेला विजयको बाइक चलाउँथेँ त्यो दिन विजय थिएन अनि अर्कै बाइक साथीको मिलाइदिएको अनि त्यही दिन एक्सिडेन्ट भयो अनि कुकेटलाई पछाडि राखेर हिँडिरहेको थिएँ त ए त्यो तपाईँले अस्ति नै एउटा केटीको बारेमा जिकाइरहन्थेस् नि सन्ध्या त्यसलाई चाहिँ केही भएन हातमा अलिकति दोथ्यो त्यति हो तेरो गर्लफ्रेन्ड हो त्यो खै थाहा नै छैन के हो त्यो थाहा छैन भनेको मैले सोधेकै छैन उसले नि केही भने छैन अनि बाइकमा लिएर कहाँ हिँडेको त घर पुऱ्याइदिएको टाढा छ ठिकै त्यही ग्रान्डी हस्पिटल लिएर हो नजिकै रहेछ त अँ उसको अलिअगाडि खुट्टा फ्रेक्चर भएको थियो अनि हिँड्न हुँदैन अनि त्यही भएर उसको घरमा लिन मान्छे छैनन् छन् आइमिन मैले नलगिदिने हो भने उसको अर्कै साथी लिन आउँथ्यो त्यही भएर कस्तो साथी उसको बच्चादेखिको साथीहरू एकदम धनी छन् तलाई त्यो केटीले साँच्चै मन पराउँछ भने बाबु तेरो बाइकलाई होइन तेरो मनलाई तेरो व्यवहारलाई अनि तेरो सोचाइलाई मन पराउनु पर्छ क्या तेरो स्ट्रेन्थ के हो त्यसलाई पो मन पराउने हो तेरो धन हेरेर कोही पछि लाग्छ भने केटा होस् या केटी जाने हुन्छ त्यो तेरो, तेरो सच्चा साथी कहिले पनि हुन सक्दैन हामी भनेको हेर बाबु मिडल क्लास मान्छे हौ बुवा आमाले गरेको दुःख सम्झेको छ तैँले त्यत्रो बाटो हिँडेर दुध बेच्न जानुपर्छ बुवालाई बिहानै बिहानै त्यतिले भएन भनेर बेसीबाट एक भारी घाँस लिएर रोप लिनुहुन्छ बाथको सिम्टम्स पनि देखिन थालिसक्यो बुवालाई पन पनि त बिहान ढिलोसम्म सुत्न मन लाग्छ होला नि कुनै दिन त कामको पालो पाउन पाए पनि हुन्थ्यो जस्तो लाग्छ होला नि हेर्दा नचर्को घाम भन्न पाउनु छ न झरी बादल नसन्चो बिसन्चो सधैँ त्यही बारीमा जोत्तियो सधैँ तिनै गाईबस्तु भन्यो कति गाह्रो गरी कमाउनु भएको छ त बुवाले पैसा तैँले कहिले सोच्यास मम्मीलाई पाठकहरूको समस्या छ गरौँको कुरा उठाउनुहुन्न त्यही पनि यता गरेर हुन्छ कि उता गरेर हुन्छ कि कहिले खसी बेचेर कहिले कुखुरा बेचेर हामीलाई पैसा पठाउनु भएको छ त हामीले राम्ररी पढौँला भनेर होइन के भएको त तँ भन त बाबु सरी दिदी अबदेखि यस्तो गरिदिनु म यहाँ पढाइको टाइम मिलाउन पाएँ पनि सानोतिनो जब गर्थेँ भनेर सोचिरहेको कोठा भाडासम्म अरेन्ज गर्न पाए पनि कति हलुङ्गो हुन्थ्यो बुवालाई तँ भने यस्तो पिरिदिन्छस् बुवा मम्मीले यो थाहा पाउनु भयो भने कति रुनुहुन्छ होला भन त म आफै कमाएर तिर्छु त्यो पैसा घरमा केही पनि नभन ल पढ्छस् कि कमाउँछस् मैले एउटा दाईलाई क्याटरिङमा काम मिलाइदिनु भनेको अनि पढाइ चाहिँ मेहनत गर्छु नि अरू बेला पढ्दैन म छँदा छँदै प्लस टू पढ्दै जागिर खान परेको छैन तँलाई खुरुखुरु पढ अनि त्यस्ता मान्छेहरूको सङ्गत गर्दै नगर हस् अबदेखि गरिदिनु नयाँ राम्रो कुराले सबैलाई एट्र्याक्ट गर्छ बाबु तेरो एजमा त झन् धेरै गर्छ अरू सरह भएर हिँड्न मन लाग्छ त नहि भन्या छैन बस मान्छेले आफू कहाँबाट आको भन्ने बिर्सिनु हुँदैन क्या अनि तेरो त्यो केरे अरे सन्ध्या त्यसको मन साँच्चीकै जित्न मन छ भने नि बाइकले होइन तेरो सोचले जित मायाले जित केयरिङ अनेस्ट छस् त त त्यसले जित्न बुझेका केटीहरू पट्टिँदैनन् लाटा जित्नुपर्छ उनीहरूको मन र मन्नी मनैले मात्र जित्न सकिन्छ बाइकले अबे! अबे? ओबे! कहाँ गयो हेरेर कोठा कुत्ती फोर्यो हुनु पनि ओबे! कहाँ गयो के हो यो दराजमा डाँसेको स्टिकी नोट्स है मेरै नाम लेखेको त डियर वर्षा अब त वर्षा सिधै वर्षा न म्याम छ न दिदी डियर वर्षा मैले फोन गरेको तपाईँले उठाउनु भएन मेसेज पनि किन हो डेलिभर नै भएन फोन बिग्रिया त होइन नि म मा, मम्मी र युराज अङ्कलसित बाहिर छु अलिअलि सपिङ छ अनि डिनरको प्लान छ तपाईँसित कति कुरा गर्नु छ भेटेरै गर्नुपर्छ भोलि कफी हाँदै कुरा गरौँला एउटा कुरा चाहिँ भनिदिइहाल्छु हार्ट एट्याक आयो भने सरी ल है मम्मी र युराज अङ्कलको बिहे छ वाट पर्सि बुधवार हजुरलाई चुले निम्तो ए अनि सारालाई चाहिँ जसरी पनि लिएर आउनु है हाहार्स स्टुडेन्ट वाट कसरी कसले सम्झायो यसलाई मिलन तिमी कसरी यहाँ यत्तिकै चिया खाने तिमीलाई घर जान ढिलो हुन्न इन एम सरी किन के को सरी गल्ती मेरो थियो अब तिमी सरी नभन त त्यो कुरा जति तिम्रो लागि इम्पोर्टेन्ट थियो मेरो लागि पनि उत्तिकै थियो नाउ नो सरी नो थ्याङ्क्स नरौ न अब मलाई पनि रुवाउनु खोजेको तिमीले <laughs> अस्तिको लागि I'm so sorry. I'm just stupid. <laughs> yeah, you are. <wraps> stupid lover. I guess so. Guess? Guess. Po? <gasps> oh. <Commentary> okay. You're going to get to the end of this, right? Okay. You're going to give it to me. No, you're going to get to the end of this. सधैँ यसरी ओडाइदिने भयो त म कामदै बसिरहेको छु अहिले सरले छु नि हरेक सोध्नुपर्छ झगडा गर्न लिनु नि कन्सेन्ट अब लिन्छु नि ल चिहने भनेर कहाँ लानु लाएको नजिस्किरा है मलाई घर जान ढिला हुन्छ जा। म पुऱ्याइदिइहाल्छु नि सिधा दिदीले फोन गर्ने बेला भइसक्यो तातो चिया मन जाऊ नात नै तातो भइरहेछ <laughs> यो सलवटा त दुईजना केटी पो हिँडिरहे जस्तो देखिने रहेछ अँध्यारो छाएर न मान्छेले भन्थ भनेर थाने के त ऊ लस स्टुडेन्ट भएर त्यस्तो बास छ मैले करेक्सन गरिदिनुपर्छ सधैँ तिमीहरू सम्पादक हो नि त अँ फुर्के बेला बेला झगडा त गरिराख्नु पर्ने रहेछ है पार्वती किन यसरी मिलेपछिको खुसी त बयान गरी साध्य हुँदो रहेन छ नि त अनि त्यत्रो दिनको पीडा चाहिँ के नि पीडा भएरै त्यो प्रेम मिठो हुन्छ नि कुन किताबबाट चोरेको <laughs> मलाई विश्वास गर्ने होइन तिमी म कति राम्रो कविता लेख्छु मैले त कहिल्यै सुन्ने सौभाग्य पाएको छैन के अरे ए हो एक दिन आजो साँच्चै होइन चिसो खाने लस् के कौफी वा कस्तो रोमान्टिक मिलन र वर्षा मिलेर चाहिँ हेर्नुहोस् मलाई ढुक्क लाग्यो अनि अलिअलि आरिस पनि लाग्यो लौ त नि अब अर्को भागमा सँगै बसेर चिया गफ सुनाउँला है त त्यति चाहिँ तपाईँ चाहिँ हामीलाई प्रतिक्रिया पठाउँदै गर्नुहोला हाम्रो प्रतिक्रिया पठाउने ठेगाना फेसबुकमा फेसबुक डट ट्विटरमा ड्रामा र शैली टर्क थिएटर वान हो आजको भागमा अभिनय गर्ने कलाकारहरू देवेन्द्र विक रविना थापा सीमान्त पुरा सैनी दुर्गा कार्की सदिन लुइडेल र आर्यन न्यौपालाई धन्यवाद साथै नाटक लेखेका दुर्गा कार्की नाटकका निर्देशक नवराज बुढाथोकी र सहकर्मी आश्विन थपलियालाई पनि धन्यवाद दिँदै म तपाईँकै साथी नारायणी खड्का आजलाई विदा हुन्छु हरेक सोमबार साँझ सवा बजे र मङ्गलबार दिउँसो दुई बजे चौबाटो सुन्नुहोला गुड बाई यस <laughs> <laughs> <laughs> <laughs> साथ हामीले नाटक रेकर्ड गर्दाका केही रमाइला क्षणहरू तपाईँलाई सुनाउँदैछौँ सुन्नुहोस् है त आज चाहिँ वर्षाको अनुपस्थितिमा पनि रेकर्डिङ हुन गइरहेको छ हजुर ल मिलाम <laughs> बाटो हिँडेर दुध बेच्न हामी भनेको बाटो भन्छु लिटको धाक दिने होइन मलाई बाबुको साथीको मिटको ज्वाइँको भनेर चाहिँ अति हाँसो लाग्छको धागिदिनु तैले मलाई पुरा ऱ्याप हुँदोरहेछ बाउको साथीको ज्वाइँको मिटको साथी हुन्छ कस्तो कमेडी सुनिँदो रहेछ क्या एक्लै गरिदा गर्दा It's not a bad thing. It's not a bad thing. How about a kiss? Oh, but I like... Yeah. Oh, oh, oh, oh, oh. Oh, oh, oh. <laughs> <laughs>